गायिका अन्जु पन्त तपाईँहरू अहिले सुन्दै हुन्छु लोभी मन छोडेर जान्छ जिउनु छ कैले न सकेमान हजुरमन का हजुर का चाहना पूरा होने भन्दिनँ माजुरका चाहना पुरा हुनेछन् सकेसम्म हजुरहरूकै बेत्री मनका कुरा हुनेछन् कसै न कसैको त जीवनमा पक्कै मेल कसै न कसैको त जीवनमा पक्कै मेल खाला कतिका चाहना पुरा त कतिका अधुरा हुनेछन् सकेसम्म हजुरहरूकै बेत्री मनका कुरा हुनेछन् भन्दिनँ माजुरका चाहना पुरा हुनेछन् नमस्कार रेडियो कार्यक्रम मध्येको एउटा त्यस्तो आनाका तान रेडियो कार्यक्रम केवल हजुरको लागि लिएर केवल हजुरकै के लागि आइपुगेँ आज भने कार्यक्रमको चौथो श्रृङ्खलाको साथमा छ उतिबेला साताका सबै बारहरूलाई बिर्सिएर बुधबारको पर्खाइ गर्नुभएका सबैमा हार्दिकता का साथ स्वागत छमबी शाम साधक अविधि कक्ष में बसर सघाई रहो तिलक ओलीजी ले दिनभरी कराएर थकित भैया कोईली न्याउली आपने वासस्थान में छला वन में आजभलि पालुआ पलाइयान हो तुम्हो महीना तो जेठ पो हो काफल पाके होलान् चुत्रा पाक्नै लागेका छन् होलान् अनि ऐसिलो पनि गाउँघरतिर रमाइलो छ होला र साथमा दुःख पीडा पनि यो जेठो महिनाको टन्टलापुर घाममा उकाली ओराली गरेर थकित हुनुभएको छ होला केही समयअघि मैले घरमा फोन गरेको थिएँ मकै गोटमिहिल गर्ने भएका छन् रे गाउँघर सुनसान छ रे भएका सबै कुम्लो कथुरो बोकेर डोल्पातिर लागे अरे यारसा गम्बा खोस्को लागि यति गर्छु गाउँघरका गर कुरा दुःख वेदनाका कुरा कोही कता कोही कता कोही केही गर्नमा व्यस्त कोही केही गर्नमा व्यस्त सारा संसारै व्यस्त केवल आफ्नो लागि हो यो व्यस्त संसारभित्रबाट म पनि आफ्नो व्यस्तता जाहिर गर्नको लागि एउटा नयाँ प्रस्तुतिको साथमा केवल हजुरको के लागि कार्यक्रमलाई निरन्तरता दिन आइपुगेको छु आज पनि हजुरहरूकै भेटी मनलाई आधार बनाएर हजुरहरूकै भित्री मनको कुरा गर्न प्रयत्न गर्ने एउटा त्यस्तो रेडियो कार्यक्रम आउने गर्छ हरेक बुधबार राति सवा बजे अर्थात् यसै समयमा हजुरहरूकै प्रिय रेडियो रेडियो स्टेसन रेडियो उत्तरगङ्गा अफम एक सय र अनलाइन प्रसारण रेडियो उत्तरगङ्गा डट ओआरजी डट एनपीबाट संसारभर माया प्रेम र जीवनमा अडिग रहेर गीत संगीतलाई सयात्री बनाएर करीब चालिस पैँतालिस मिनटसम्म भए पनि हजुरसँगै रहन्छु ल कहिले गर्छु प्रेम जीवनका कुरा कहिले मायाका कुरा कहिले सारा जीवनका कुरा यस्तै धेरै दुःख पीडाका कुरा गर्छु गएको श्रृङ्खला प्रेमसँग सम्बन्धित थियो भने आजको श्रृङ्खला जीवनसँग सम्बन्धित रहनेछ त्यसो त आजको यस श्रृङ्खलामा जीवनसँग लड्दै बढ्दै जसोतसो जीवनसँग सयात्रा गरिरहेकाहरूको व्यक्ति मनको कुरा गर्न प्रयत्न गर्नेछु हेरौँ कहाँसम्म सफल हुन्छु कतिको हजुरहरूको व्यक्ति मनको कुरा गर्न सक्छु त्यो त हजुरहरू नै मूल्याङ्कन गर्नुहोला क्या र म एउटा आँसु पिँदै जिएको मान्छे भएर बोल्ने प्रयत्न गर्नेछु र हजुरहरूले पनि आफ्नो जीवनका सबै कथा व्यथाहरू सम्झेर नै सुन्नुहोला यो मेरो विनम्रता आग्रह म यो कुरामा विश्वस्त छु कि आजको यस श्रृङ्खला सबैजनाको जीवनसँग मिल्नेछ अना सही नयनहरू रसाउन पुग्नेछन् हजुरहरूले रेकर्ड गर्नु गर्नुहुनेछ अनि भोलिका तनावी दिनहरूमा सुन्नुहुनेछ मन केही हलङ्ग हुनेछ अनि सुन्नुहोस् त बुढाबालाई अनि बुढे आमालाई पनि सुन्न भन्नुहोस् सबैजनालाई समेट्ने प्रयत्नमा छु कार्यक्रम सम्बन्धी यति जानकारी गराएपछि अब भनी लाग्छु आजको विषय वस्तुतिरुनु भन्ने मेरो लागि रित भएपछि रुनु भन्ने मेरो लागि रित भएपछि रुँदा रुँदा सारा जीवन थकित भएपछि रुनू भन्नी मेरे लिए रिद भे रुधा रुधा सारा जीवन थकित भी करने मनई छ के मन छब ती सोचु सब विपरीत भूधा रुधा सारा जीवन थकित भे रुनू भे मेरे रिद भे रुधा रुधा सारा जीवन थकित भी पान्छन् जो अचो घुसकै मुखमा घोचो अभागी चाँदो कटकटी खाँदो हो यी नै भनाइले मेल खाए जिन्दगीमा कहिल्यै हाँस्नु भएन सधैँ रुनु मात्रै कहिले यस्तो पनि लाग्छ कि भाग्य लेख्ने भा ले यसरी बाँच्नु भन्ने लेख्नुभन्दा पनि जन्मने बित्तिकै मर्ने भन्ने लेखिदिएको भए पनि त हुन्थ्यो होला नि भएर बाँच्ने रहर जाग्ने तर पुरा नहुने पढ्न त पढेको थिएँ त्यो कक्षा दसको नेपाली किताबमा भाग्यभन्दा परिसरम ठुलो भनेर तर मेरो जीवनमा भाग्यले नै अग्रस्थान हासिल गरेको छ रहिरहनु आँचुले मुख धोइरहनु मेरो लागि रीति संस्कृति जस्तै भएका छन् कतिलाई छिक होला यो रुनु भन्ने तर मेरो लागि अनिवार्य भइसकेको छ त्यो शिक्षा प्रणाली जस्तो रहेनछ चानी चानी विषय पट्न मिल्ने बेला बेलामा विषय रोचेर पट्न मिल्ने अनि पर्दिन भने पनि हुने न त जिन्दगीमा रुनु भन्ने पर विषय पर्दिन भनेर हुँदो रहेछ न त बदल्न नै मिल्दो रहेछ यदि बदल्न मिल्ने भए म रुनु नभएर हाँस्नु भन्ने रोच्ने थिएँ किनकि म जिन्दगीमा हाँस्न चाहन्छु मेरोमा नि यही भन्छ यही चाहन्छ चोटै चोट दिइरहेको छ जिन्दगीले आजभोलि झनै रात थप गरेको छ रुनु भन्नेमा आजभोलिका दिनहरू सबै ढुँदैमा बितिरहेका छन् यो जिन्दगीले पनि अनेक तरिकाले सताइरहेको छ थरी थरीका बहानामा चोट दिइरहेको छ कहिले नजिक भएर कहिले टाढा भएर भने कहिले आफ्नो बनेर कहिले पढाइ बनेर जी भए पनि आखिर चोट त चोट नै हो नि भन्न त भन्थे नि सबै सबैले सुकेको बगरको आवश्यकता वर्षायामले परिपूर्ति गर्दछ जसरी खडेरीलाई पानीको आवश्यकता पर्दा वर्षायामले माया दिन्छ हो त्यसरी नै सोचेको थिएँ मलाई पनि साथ दिन्छन् होला कसैले मलाई आपद विपद पर्दा कसैको त कमसेकम आँखा रसाउला सोचेको थिएँ यस्तै यो दुनियाँलाई पनि त पालो आउला नि रुनु भन्ने के मेरो मात्रै भाग्य खोटो हो खोटु र साँच्चै मेरो भाग्य नै खोटो रहेछ सधैँ म रोइरहेँ र दुनियाँ रमाइरह्यो भन्न त भन्थे नि यह जमा आधुनिक हो असार रावण को राज्य हो राइना हो सा सीधा सोझा को काम ही रहन छ जिस दारोकलाई छानी छानी काटन्नी गरी काटे सब्ना भना पढ़ाई भना मुगमा राम राम बगलीमा छुरा भने जस्तो आफन्तले समेत भित्रै जाल बन्दैछन् ताते ताते भन्दै लगेर भिरबाट गुच्याउँदा रहेछन् गाउँघरमा चलेको एउटा भनाइ छ सम्पत्तिमा सबैको हाइहाइ विपत्तिमा कोही छैनन् दाजुभाइ हो सबैजना यति बेला रमाइरहेका छन् दु खमा त कसैले पनि वास्ता गर्दा रहेनछन् सबैजना मत लागबे आफ्ना आफन्त पनि निस्टोरी बन्द रहेछन् यो दुनियाको रीति नै यस्तै हो कि यस्तै गरेका हुन् त्यो त म जान्दिनँ दुखीलाई त दुनियाँ मात्र होइन रहेछ दैवले पनि भुल्दो रहेछन् सानोमा तैँले केही गर्न सक्छस् तेरो भाग्य राम्रो छ भन्नेले पनि दुई पाइला अघि बढ्न समेत साथ दिएनन् कस्तो हो यो जिन्दगी कस्तो हो यो जिन्दगी कस्तो हो यो जिन्दगीको खेल सधैँ बज्रापात सधैँ चोटै चोट मारेमार मलाई यो जिन्दगीले दिनुसम्मको चोट दियो रुवाउनुसम्म रुवायो सताउनुसम्म सतायो हे जिन्दगी सधैँभरि रोएर बाँच्नु छैन मलाई म हाँस्न चाहन्छु मेरो पनि त मन छ नि म पनि त मान्छे हुँ कुन जुनीको बदला भगवान यसरी चोट नदेन जिन्दगी यसरी चोट नदेन जिन्दगी जिन्दा हेर नसार्नुहोस् ल यो गीतसँगै रुन मन लागेको छ आफ्ना दुःख पीडाहरू आँसुमा बदल्न मन लागेको छ माया बर्खा भेल तोछ सोचे को कथी दुख मेरो कस को ता अखर समुझी एक दिन सोचो को कु यो दुनिया बालो सोजो सा काटने पराए ले काटे रुख लानी मानी काट मई नी आप दुखी भानी मतलब जिंदगी जहिनी छन छन साथ छोड़ यो दुनिया को रीती नहीं बले को गो ताप्ता छन दुखी कहीं भूलद रही देवता पानी भाथ जिस मलाई भाग्य मानी दिए न साथ दुई पाइला पानी मतलब जिंदगी ले। चोट दियो गनी मलाई ले चोट दियो मलाइयो गनी कहिले चोट दियो आफ्नो भनी कहिले चोट दियो बानी मलाई जलाउनु जलाउनुसम्म मन जलाया फन्तन्तैले जलाउनुसम्म मन जला फन्तन्तैले फलाए अनि फेरि गलाया फन्तैले फलाए अनि फेरि गलाया फन्तैले जलाउनुसम्म मन जलाया फन्तन्तैले माया पनि गरे र घेर्ना पनि माया पनि गरे र घेर्ना पनि उठ्न सिकाए अनि ढलाया फन्तैले जलाउनुसम्म मन जला फन्तन्तैले फलाए अनि फेरि गलाया फन्तैले उठ्न सिकाए अनि ढलाया फन्तैले पढाइ त पढाइ नौ कसले बो कसको भलो चाहन्छन् र यसको जीवन बर्बाद होस् यसलाई कहिल्यै पनि हाँस्नु नपरोस् यस्तै त चाहन्छन् क्या सबैले आफन्त समेत मेरो घोर विरोधमा छन् आफन्तले समेत रुवाउँछन् घात गर्छन् भने पढाइ त पढाइ न हो के गर्छन् के के, गर्छन, के, के गर्दैनन् जसको धेरै विश्वास थियो भरोसा थियो सबै पढाइ भए जसलाई मैले आफन्तको नामले सम्बोधन गर्थेँ ती सबै बिस्तारै बिस्तारै टाढिए झन् पढाएको त के कुरा गरौँ र लाग्छ नि लाग्न त आफन्त भनेका आफन्त हुन् तर पनि नचाहँदा नचाहँदै कोही आफन्त पढाइ हुँदो रहेछन् र कोही पढाइ पनि आफन्त भन्दा रहेछन् पढाइले रहे डुङ्गैले हानुहोस् केही समय दुख्छ बिस्तारै निको हुन्छ बिस्तारै भुलिन्छ पनि तर आफन्तैले फुलैले किन नगोस् हाने पनि जिन्दगीभर मनमा खाटो भएर रहन्छ बल्झिरहन्छ बेला बेलामा म त आजभोलि साह्रै हलमलमा छु अब छु केही बस्न सकिरहेकै के छैन कसलाई आफ्नो भन्ने कसलाई पराई भन्ने सुरु सुरुमा आफन्त भनेर जिन्दगीमा उठ्न अनि अघि बट्न सिकाउँछन् अनि पछि पढाइ भनेर ढलाउँछन् उनीले नै जीवन फुलाउँछन् आफन्तैले अनि जलाउँछन् पनि आफन्तैले हाँस्ने भन्दा रुनेहरू मिलन हुने भन्दा बिचोर हुनेहरू धेरै छन् आजभोलि म जस्तै कर्मय खोटो भाकाहरू सायद त्यही भएर पनि होला थोरै साथ, साथ दिन्छन् अनि धेरै घात गर्छन् जङ्गार तर्न पनि आफन्तैले सिकाउँछन् र भेल्न पनि आफन्तैले पार्छन् केही समय अगाडि म स्टुडियोमा आउँदै गर्दा बाटोमा एक्कासी चेस लाग्यो समयसम चोटीए कही समय पची उठे बिस्तर पाइला अग बढ़ाए रन में मा सोचे वास्तव में यह जिंदगी खैके जिंदगी आपने खुट्टा तो धोका दी अर कोर्सलेंत सब पार लग कस को विश्वास करूँ आप भूत ल्या खोज्छ पढाइ त झनै पढाइ भइहाल्यो रुवायो मन आफन्तैले हँसायो मन आफन्तैले दुखायो मन आफन्तैले पढाइ त पढाइ न हो बस पढाइ त पढाइ न हो पराइ त पराइ न दुखाउँछ दुखाउँछ मन आफन्त तैले दुखाउँछ दुखाउँछ मन आफन्त झुंगे हनो तरा एक दुख निको आप तैले फुला तैले फुला जीवन आफन्तैले चलाउँछ जीवन आफन्तैले पराता पढाइ नुखाउ छ दुखाउ छ मन आफन्तैले दुखाउ छ दुख मन आफन्त तैले पराइता पराइना हो दुखाउँछ दुखाउँछ मन आफन्तैले दुखाउँछ दुखाउँछ मन आफन्तैले रुउँछ यो मन आफन्तैले हाँसाउँछ यो मन आफन्तै पढाइ त पढाइ न दुखाउँछ दुखाउँछ मन आफन्तैले दुखाउँछ दुखाउँछ मन आफन्तैले दुखाउँछ खोज्दा खोज्दै झर्दो रहेछ मान्छे फुल्न खोज्दा खोज्दै झर्दो रहेछ मान्छे बाँच्न खोज्दा खोज्दै मर्दो रहेछ मान्छे बाँच्न खोज्दा खोज्दै मर्दो रहेछ मान्छे फुल्न खोज्दा खोज्दै झर्दो रहेछ मान्छे जिन्दगीले सुँदैभर ठक्करै ठक्कर दिए जिन्दगीले सुँदैभर ठक्करै ठक्कर दिएपछि थुक्क जिन्दगी भन्दै आत्महत्या गर्दो रहेछ मान्छे थुक्क क्क जिन्दगी भन्दै आत्महत्या गर्दोरहेछ मान्छे बाँच्न खोज्दा खोज्दै मर्दो रहेछ मान्छे फुल्न खोज्दा खोज्दै झर्दो रहेछ मान्छे यो पनि कस्तो चाहिँ नचाहिँदो भए नभएको सोच्न पुग्दो रहेछ पुरा नहुने कुरा पनि सोचिँदो रहेछ असम्भव कुरालाई पनि सम्भव हुनुपर्छ भनेर कहिलेकाहीँ त जित्ति गर्दो हो यो मन कहिले कसो त यो पनि सोच्छु कि की, यो प्रकृतिको नियम नै बदलौँ तर सम्भव कहाँ छ र म बाँचिरहन चाहन्छु म मा मर्न चाहन्न भगवान् मलाई नमर्ने उपाय सिकाइदेऊ जति धेरै आलापविलाप गरे पनि कुन भगवान्ले सुन्छन् र सम्भव पनि कहाँ छ र जीवनमा बाँचिरहन मन कसलाई पो हुन्न र तर पनि एक दिन अवश्य मर्नुपर्छ मर्ने कसलाई पो रहर हुन्छ र मान्छे बाँचिरहेको त्यस्तो क्षण पनि त छैन नि यो संसारमा सबैजन मान्छन् अनि मर्छन् यो त चलेकै नियम रहेछ फेरि त्यस्तो मान्छे नै नमर्ने ठाउँ पनि त छैन नि यो धरतीका सबै मान्छे मर्ने गरेका छन् कोही सधैँभरि रहेका छैनन् भनेर सुनेको छु थाह पाएको छु मैले सायद मान्छे नमर्ने त्यस्तो कुनै ठाउँ हुन्थ्यो भने म त्यहीँ जान्थेँ म मा मात्र किन सारा संसार नै त्यहीँ जान्थ्यो जहाँ मान्छे कहिल्यै नमरोस् सधैँभरि बाँचिरहोस् तर त्यस्तो ठाउँ पनि त छैन नि जीवन किन सोचे जस्तो भइरहेकै छैन फुल्न खोज्दा खोज्दै झर्नुपर्ने बाँच्न खोज्दा खोज्दै मर्नुपर्ने हुन त सबै उस्तै कहाँ पो भएका छन् र जुन न तारा बत्ती र दियो उस्तै कहाँ हुन्छन् र कस्तो हो यो नियति कस्तो हो यो नियम कति बेला के हुन्छ थाहै हुँदैन कतिसम्म चल्छ जीवन कति बेला ढल्छ जीवन म जीवनलाई यसरी परिभाषित गर्छु कि जीवन एउटा गन्तव्यविहीन यात यात्रा हो जहाँ जति बेला पनि टुङ्गिन सक्छ हरेक पाइला पाइला नि कदम कदममा याद राख्नुहोस् हो यस्तै रहेछ जीवन कहाँ पुग्ने हो र कहाँ गएर यात्रा रोकिने हो केही पत्तै नपाएने थाहा छैन रहस्यमय जीवन जन्मेपछि मर्नुपर्छ भन्ने सबैलाई थाहा छ र एक दिन अवश्य मर्नेछौँ पनि कतिले आत्महत्या गर्छन् सुरु सुरुमा मलाई लाग्थ्यो कि मान्छेले किन आत्महत्या गर्छ भन्थे तर आज थाहा भएको छु यस्तै जीवनमा नाना थरीका बाध्यताहरू आउँदो रहेछन् र त मान्छेले आत्महत्या गर्दोरहेछ भाग्यले ठग्दो रहेछ सोचे जस्तो जीवन हुँदो रहेनछ रता मान्छे मर्दो रहेछ धेरै प्रकारका सपना साचिन्छ तर ठिक विपरीत मात्र कहिले कसो त रुनु स्वभाविक हो तर मलाई हँस्नु भन्ने भएन कहिल्यै बस्ने रहर हुँदाहुँदै पनि जीवनले नै धोका दिएपछि आत्महत्या गर्दोरहेछ मान्छे बस गर्दो गर्दोरहेछ मान्छे किन मर्छ भन्थे आत्महत्या गर्दो रहेछ मान्छे जिन्दगीदेखि हार खाँदो रहेछ त मान्छे मर्दो रहेछ ढिक्खार छ साले जिन्दगी छ यसरी बाँच्नुभन्दा त मरिै बेसी हुन्थ्यो नि हाँसेर खुसी भएर बाँच्ने त मेरो पनि मन म पनि त चाहन्छु हुन्छ यति गरौँ जिन्दगीका कुरा आजको कार्यक्रममा जीवनसँग लड्दै बढ्दै जसोतसो जीवनसँग सयात्रा गरिरहेकाहरूको यति मनको कुरा गर्न प्रयत्न गरेँ थाहा छैन कहाँसम्म सफल भए प्रेम जीवनका कुरा मायाका कुरा सारा जीवनका कुरा यस्तै धेरै दुःख पीडाका कुरा यहाँनिर बिन्ती बिर्साउने बेला भएछ होस् पहिलो धन्यवाद यस जसले कार्यक्रमको लागि पैँतालिस मिनटको समय उपलब्ध गरायो रेडियो उत्तरगङ्गालाई अनि यति बेलासम्म रेडियो उत्तरगङ्गा एफिएम एक सय दुईमै गार्ज र अनलाइन प्रसारण रेडियो उत्तर गङ्गा डट ओआरजीमा रहेर भक्का निएर धन्यवाद अनि आँखा रसाएकाहरूलाई पनि धन्यवाद आफूले सुन्नुभयो र अरूलाई सुन्न भन्नुभयो हजुरहरूलाई धन्यवाद कार्यक्रम मोबाइलमा रेगर्ड गरेर राख्नुभएको छ हजुरहरूलाई पनि धन्यवाद कार्यक्रम सुन्दा सुन्दै निधाउनेहरूलाई पनि धन्यवाद कार्यक्रम सुन्न चाहने तर कारणवहस सुन्न नपाउनेहरूलाई पनि धन्यवाद विदेशमा रहेर पनि सुन्नुभयो तपाईँलाई दन पनि धन्यवाद भोलिका दिनहरूमा पनि यही कार्यक्रमलाई फेरि सुन्न चाहनुहुन्छ र नसुनेकाहरूलाई सुनाउन चाहनुहुन्छ भने हाम्रो कार्यक्रमको ब्लग डब्लु डब्लु डब्लु डट केइडब्लुएल केवल एचएजेयुआर केओ हजुरको एलएजिआई लागि डाउनलोड गर्न सक्नुहुन्छ अनि त्यस्तै गरी कार्यक्रमको फेसबुक पेज डब्लुडब्लु डब्लु डट फेसबुक डट कम सल्यास केइडब्लुएल एचएचजेयुआरके एलएजिआई रहेको छ यसमा लाइक गरेर अझै बढी जानकारी लिन सक्नुहुन्छ र मलाई अफ एयरमा फोन पनि गरेर बुझ्न सक्नुहुन्छ अनि धन्यवादका शब्द बोल्न छुटाउनै मिल्दैन जसले मेरो आवाज हजुर समक्ष पुर्याएर सहयोग गर्नुभयो प्रविधि कक्षका मित्र तिलक ओलीजीलाई त्यसपछि धन्यवादका शब्द बोल्न चाहन्छु यस कार्यक्रमका प्रायोजकलाई यस कार्यक्रमलाई प्रायोजन ज... प्राय गर्नेहरूको नाम कर्मस्वरूपमा रुकुमबाट प्रकाशनमा रहेको एकमात्र समाचार प्रदान पत्रिका आसन चार साप्ताहिक आसञ्चार साप्ताहिक रुकमबाट प्रकाशनमा रहेको एकमात्र समाचार प्रधान पत्रिका हो जसमा गाउँ जिल्ला तथा विश्वमा घटेका समाचार तथा विचार लेख रचनाहरू समेटिएको हुन्छ पत्रिका निमित पढ्न पत्रिकाको वार्षिक ग्राहक बन्नुपर्छ ग्राहक शुल्क रु मात्र रहेको छ त्यसका साथै तपाईँले आफ्नो सेवा तथा व्यापार व्यवसायको प्रचार प्रसार गर्न बिग्या, विज्ञापन प्रकाशन गर्न सरकारी तथा गैर सरकारी कार्यालय एका सूचना प्रकाशन गर्न चाहनुहुन्छ भने चा पनि पत्रिकाको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ जसको लागि सम्पादक बेकराज खड्काको मोबाइल नम्बर सन्तानब्बे चार पचासी एघार सात सय छ रहेको छ यसमा फोन गरेर विस्तृत जानकारी लिन सक्नुहुन्छ अनि त्यस्तै गरी अर्को प्रायोजक बागेश्वरी कम्प्युटर इन्स्टिच्युट यो इन्स्टिच्युट खलङ्गाको माथिल्लो मिड बजार मिडिया चोक नजिकै रहेको छ जहाँ विभिन्न कोर्समा कम्प्युटर पढाइन्छ र साथै इङ्ग्लिस ल्याङ्ग्वेज पनि पढाइन्छ आज बढी जानकारी लिन चाहनुहुन्छ भने त्यहाँका म्यानेजिङ डाइरेक्टर कस्तुप नेपालीलाई मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बहत्तरी फोन गरेर बुझ्न सक्नुहुन्छ अनि त्यस्तै गरी अर्को प्रायोजक बागमती टेलर्स यो टेलर्स खलङ्गा बजारको सहीद मैदानभन्दा अलि परपात खोला जाने बाटोको बायाँ सहायतामा रहेको छ जहाँ सबै प्रकारका सिलाइ सम्बन्धी काम गरिनुका साथै सिलाइ सम्बन्धी तालिम पनि दिइन्छ त्यहाँका ललित छिनालको मोबाइल नम्बर अन्ठानब्बे एक फोन गरेर अझै धेरै जानकारी बुझ्न सक्नुहुन्छ अनि त्यस्तै गरी, गरी अर्को प्रायोजक प्रकृति डिजिटल फोटो स्टुडियो यो फोटो स्टुडियो खलंगा बजार कालिका मन्दिरको ठिक अगाडि रहेको छ यस स्टुडियोमा फोटो सम्बन्धी सम्पूर्ण काम गर्नुको साथमा फोन फ्याक्स इमेल इन्टरनेटको व्यवस्था छ अन्य विस्तृत जानकारीका लागि चन्द्र कुँवरलाई शून्य अठासी सिधै फोन गरेर बुझ्न सक्नुहुन्छ अन्तमा केवल हजुरको लागि कार्यक्रमलाई प्रायोजन गर्ने सबैलाई एकमुष्ट रूपमा धन्यवाद बोल्न चाहन्छु अनी एटा जानकारी कराने चाहे यही जेठ महीना को सोलह रत्रह गति बहुमुखी कैंपस को प्रांगण में संस्कृति मंच नेपाल रुकुम को आयोजना में बृहत् सांस्कृतिक कार्यक्रम होना गई जो कार्यक्रम में हाँस्य ब्यांगे टी श्रृंखला मेरी बासई का हास्य व्यांगे कलाकार सूरज चाबाकाई बांद्रे समझनाचार्य मुटकी समझना प्राप्त राष्ट्रीय कलाकार पुष्कल शर्मा रोकोम का चर्चित नवगायक अमित बाब रोगा जस्ता अन्न्य कलाकार को प्रस्तुति रहने केवल हजू के लिए कार्यक्रम हजला यही निम्तो आउनु निम्त गब जानु पर्ने अर्को हप्ता नयाँ प्रस्तुतिद्वारा हजुरहरूको भेत्री मनको कुरा गर्न प्रयत्न गर्न आउनेछु त्यति बेला नै भेटौँला आजलाई म हजुरहरूकै भेटिमनको कुरा गर्न प्रयत्न गर्ने भाव बिहाल मान्छे राम्बी शाम साधक जान्छु जाँदा जाँदै जस्तासुक पीर बेथा सहे बोला जस्तासुक पीर बेथा सहे ब सदैभरी खुशियाली रहला जस्तासुक पीर बेथा सहे बस्ला सदैभरी खुशियाली रहला जिंदगी न हो दुई दिन को लगी मरीला कैसा रिंदगी न हो दुई दिन को लगी मरीला कैस र त्यसैले एक अर्काको साथी भएर बस्नुहोला जस्ता सुकेपी र बेथा सहेर बस्नुहोला सधैँभरि खुसी हाली रहेर बस्नुहोला नमस्कार अर्को हप्ता भेटौँला हुँदैन रखामा काखामा काँडैमा फुलै संसार काँडको आँखामा काँडै संसार झुल्किन्छ वस्तु अनुसार काँडको आँखामा काँडै संसार फुलको आखामा